एक सय चार थप्लो पाँच इन्टरनेट अनलाइनमा डब्लूब्लूब्लू डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकै साथ सुनिरहनु भएको विहान एघार बजेको अर्पण खबरमा तपाईलाई स्वागत छ म अनिता आर्याल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष पूजा र दर्शनका लागि पशुपतिनाथमा पुग्नु भएको छ वहाँ आज विहान नौ बजेर छब्बीस मिनटमा पशुपतिनाथ पुग्नु भएको मोदीलाई बाजा गाजा सांस्कृतिक झाँकी सोस्ति वाचन र वैदिक मन्त्रोचारणसहित भव्य स्वागत गरिएको थियो उहाँ पैंतालिस मिनटसम्म पशुपतिमा रहनु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ मोदीले पशुपतिनाथमा लागपति बाल्नु भएको छ कोषकार सदस्य सचिव गोविन्द तन्दनले यसो बारेमा दिनु दिनुभएको छ यस अवधिमा अरू दर्शनार्थीलाई पशुपतिमा पूजा गर्न रोक लगाइएको थियो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिन नेपाल भ्रमण पूजा गरी आज स्वदेश फर्कैदै स्वदेश फर्कनु अघि उहाँले महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ अहिले बिहान पशुपतिको पूजा गरिसकेपछि सभा एघार बजे राष्ट्रपति डाक्टर रामवरण यादवसँग मोदीले शीत निवासमा भेट गर्नुहुनेछ त्यसपछि राष्ट्रपति यादवले मोदीको सम्मानमा दिवा भोज दिनुहुने कार्यक्रम रहेको छ त्यस्तै दिउँसो एक बजेपछि मोदीले होटल हायातमा राजनैतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकीकृत एक नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड र मधेसी नेताहरूसँग भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ दिउँसो तीन बजे उहाँले व्यापारीहरूलाई सम्बोधन गर्नुहुनेछ मोदीले पाटन दरबार स्क्वायरको भ्रमण गर्नुहुने भनिए पनि त्यसको भने अहिलेसम्म टुंगो लागिसकेको छैन उहाँ बेलुकी स्वदेश फर्कन हुने कार्यक्रम तयार भएको छ हिजो आइतबार विहान काठमाण्डु आइपुग्नु भएको मोदीले प्रधानमन्त्री सुशील कोइरालासँग हिजो नै भेटवार्ता गरिसक्नु भएको छ नेपाल विद्यार्थी संघसित उनको चौविसौं जिल्ला अधिवेशन आज हुँदैछ नारायणगढ़को नारायणी कला मन्दिरमा हुने अधिवेशनको उद्घाटन अबको केही बेरमा निवि संघका केन्द्रीय अध्यक्ष रंजित कौंडले गर्नुहुनेछ अधिवेशनका लागि पाँचवटै क्षेत्रबाट क्षेत्रीय सभापतिको नेतृत्वमा क्षेत्रीय प्रतिनिधि तथा जिल्लाका विभिन्न क्याम्पसका गरी करिब नौ सयको हाराहारीमा प्रतिनिधि सहभागी हुने निविसंघका जिल्ला सदस्य भीष्म अधिकारीले जानकारी दिनुभयो तीन हजार भन्दा बढ़ी विद्यार्थी भएका क्याम्पसबाट सातजना र तीन भन्दा कम विद्यार्थी भएका क्याम्पसबाट पाँचजना प्रतिनिधिले जिल्ला अधिवेशनमा सहभागी हुन पाउने निविसंघको विधानमा व्यवस्था गरिएको छ अधिवेशनले एक्काइस सदस्यीय जिल्ला कार्यसमिति चयन गर्दै आज सम्पन्न हुने पहल एकजना अध्यक्ष पाँचजना एक जना सचिव एक कोषाध्यक्ष तथा अन्य सदस्य रहने व्यवस्था छ यस अघि वैशाख छ गते हुने भनिएको अधिवेशन प्रतिनिधि विवादका का कारण स्थगित भएको थियो शङ्खोसभा जिल्लाको स्याबुन तिन खस्याङ गाउँमा गएको पहिरोमा दशजना बेपत्ता भएका छन् आज बिहान एक बजीतिर खसेको पहिरोले तीन परिवारका दशजना बेपत्ता भएका हुन् पहिरोमा परेर कृतिमान कोइराला उहाँकी पत्नी र छोरी मियर मान र पत्नी त्यस्तै गरी पूर्ण कोइरालाका घरमा रहेका पाँचजना बेपत्ता भएको उनका भाइ पुष्प कोइरालाले बताउनु छ सदरमुकाम घटनास्थल पुग्न पाँच घण्टा पैदल हिँड्नु पर्छ र त्यसैले पनि क्षतिको पूर्ण विवरण भने सकेको छैन उता सिन्धुपाल्चोकको माखमा पहिरोमा पुरिएर हराइरहेकाहरूको खोजी तीव्र पारिएको छ डोजर र सुरक्षाकर्मी सहित टोलीले हराएकाहरूलाई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 पहिरो खसेको ठाउँमा फेरि पहिरो खस्न सक्ने तथा नदी धुनिएको ठाउँ भत्कन सक्ने जस्ता सम्भावनालाई ध्यानमा राखी पानीको सुरक्षित निकास र पहिरो हटाउन भूगर्भ विज्ञ जलस्रोत विज्ञ लगायतको टोलीले अध्ययन गरिरहेको ढकालले बताउनु दक्षिण र पश्चिम चीनमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या तीन पुगेको छ अधिकारी भूकम्पमा परी लगभग तेह्र सय जना घाइते भएका छन् चीनको युनान प्रान्तमा केन्द्रविन्दु रहेको भूकम्प छ दशमलव एक रेक्टर स्केलको रहेको अमेरिकी जियोजिकल सर्वेले जनाएको छ भूकम्पकाहीन भएको छन् सरकारले उद्धार कर्मी परिचालन गरेको छ सिनिया टेलिभिजन च्यानल सिसिटीभीले पछिल्लो चौध वर्ष पछि क्षेत्रमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प भएको जनाएको छ इमरान प्रान्तमै केन्द्रबिन्दु बनाएर सन् उन्नाइस सय सत्तरीमा आएको सात दशमलव सात स्केलको भूकम्पमा परि पन्ध्र हजारको मृत्यु भएको थियो र स्कटल्याण्डमा जारी कमनवेल्थ गेम्समा छपन्न सोर्ण पदकका साथ आयोजक इंगल्याण्ड शीर्ष स्थानमा रहेको छ इंल्याण्डले कुल एक पदक जितेको छ जसमा छपन्न सोण पचपन्न काश्य र चौन रजत पदक रहेका छन् त्यस्तै एक पदक जितेको अस्ट्रेलियाको पैंतालिस सोण बायालिस काश्य र पैंतालिस रजत पदक रहेको छ त्यस्तै पदक तालिकामा तेस्रो स्थानमा रहेको क्यानाडाको एकतीस सोण सोह्र काश्य र चौतिस रजत सहित कुल एकासी पदक रहेको छ त्यस्तै गरी बाहन्न पदकका साथ आयोजक स्कटल्याण्ड भनी चौथो स्थानमा रहेको छ हाउस का इसका हौस् साथ बिहान एगार बजे अर्पण खबर सको अनीता अर्यल विदा भई नमस्कार खबर को हार्डवेयर लत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन्न पांच तिसठी रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष पलम्बर पेट्रोल को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक एटिट्यूट मल्टीलर्निंगडेमी मैथ साइंस टेस्ट नदी पांच विषय में मा मसएलसी प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्युटर को संपूर्ण कोर्स पढ़ाई होने एटिट्यूट मल्टीलर्निंग एकाडेमी खैरानी चार पैसा नारायणी डेवलपमेंट बैंक माथि मोबाइल अंठानब्बे चार बावन्न छियालीस एक सौ चितवन में सब जर्मनी अफसेट मेसिन हाइड्रल वर्ग मेसिन द्वारा एक साथ रंगीन छपाई करने एक छापाटी प्राधिकरण फोन शून्य छप्पन्न पांच छब्बीस सात एक मोबाइल अंठानब्बे पांच पचास अंठान शून्य नेक्स्ट एजुकेशन कंसल्टेन्सी नतीजा लियाने तपाय सपना